एकत्रिस अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तहाँ उपरान्त यस्ता बच्चन चन्द्रावती बुहारीले भनेको सुनि गोमा रानी खुसी भाइ हे श्री स्वस्थानी परमेश्वरी भनी मनले समय अंजली बादी चन्द्रावती रानी छेउ भनि हे बुहारी त्यस्ता दरमा परिकन पनि ईश्वरीको भक्ति गर्न सक्ने त धन्य रहछस् मेरो कुरो पनि कहन्छु सुन अघि तेरो स्वामी आफ्ना बाबुको खबर गर्न गएपछि तँ पनि माइत गईस घरमा कोही नहुनाले मैले धागो काती ढिकी जातो गरी बड़ो कठिनले दिन बिताई दुःख पाइरहेँ एक दिन सप्त ऋषिहरू आएर मैले दुःख पाएकोदेखि बढो गरी एक गोमा ब्राह्मणी श्री स्वस्तानी परमेश्वरीको व्रत गर दुःख नासा भनेर व्रत विधि बताए उपदेश दिएँ ऋषिहरूलाई भोजन गराउनु केही थिएन चर्खामा रहेको धागोको पान चर्खामा रहेको धागोको पान लिन भनी परैको घर गए, पान लिई आउँदा ऋषिहरू गई गएछन् गए उनीहरू बसेको रुका मुनि सात कोटा सुन्का ठुन्का राखेका रहेछन् र मैले पाएँ तिनै द्रव्यले सम्पूर्ण सामग्री तयार गरी पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक श्री स्वस्तानी परमेश्वरीको व्रत आरम्भ गरेँ माघ शुक्ल पूर्णिमाको दिन व्रत पूर्ण गरी प्रसाद झिकी श्री स्वस्तानी परमेश्वरीलाई मनले सम्झि राति जागा भइरहे रातैमा तेरो स्वामी नवराज आईपुगो रोलायो वहां पीछे मैं सुनी बाहर आई भि लगे खाना पीना दिए रेरा बाबू को खबर के भूध्याए तेर स्वामी बाबू भिक्षा लाग गंगा तीर में पुगी स्नान करी नित्य पूजा कर फूल टिप्ता रुखदेखी खसी स्वर्गवास दशक्रियागरी आयोक वृत्तांत कहो ते सुनी मैं ना तरह को शोक कर लगे तेरो स्वामी नवराज शोक नगर भाना तरह ने बुझाए हे माता आज यस बेलासम्म नसुति किन भयो भनी सोध्यो मैले हे पुत्र श्री स्वस्थानी परमेश्वरीको व्रत गरेँ ईश्वरीलाई सम्झि जागा भइरहेँ पनि कहेर उज्यालो भयो र नवराज स्नान गर्न गङ्गामा गयो गङ्गादेखि हरिहर प्रत्यक्ष भई हे नवराज तेरी महतारेले श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको देखि हामी सन्तोष भयौँ लावण्य देशमा राजा छैनन् हात्तीलाई राजा खोज्न लगाएको छ त्यहाँ आएस् तँलाई अभिषेक दिउँला राजा होलास भनी वरदान दिई अन्तर्धान भएछन् र तेरा स्वामी नवराजले म छेउ आए सब वृत्तान्त गयो त्यो सुनि श्री स्वस्तानी परमेश्वरीको प्रसाद दिए हे पुत्र हरिहर आज्ञाले लावण्य देशको राजा भएस् भन्ने आशिष दिइ उहाँ पठाएँ उन्वरीको कृपाले यो ऐश्वर्या पाए सुखी भयौँ अब पनि बाचुञ्जेलसम्म सधैँभरि श्री स्वस्तानी परमेश्वरीका कृपाले यस लोकमा सुख सम्पत्ति पाइ परलोकमा मोक्ष गति होला भन्ने यस्तो उपदेश गरी अर्को अर्को उपदेश गर्न लागिन जस्तो दिनमा सूर्य नभए रातमा चन्द्रमा नभए उज्यालो हुँदैन त्यस्तै मनुष्यको पनि बढिया स्वभाव भए कि स्त्री नभए घर हुँदैन मेरो वृद्ध अवस्था भयो तिमी दुई दिदी बहिनीहरू परस्पर मिले जयलक्ष्मी थामी मेरो पुत्र नवराजको सेवा गरिरहे अनि चन्द्रा भानीलाई अराई सम्पूर्ण भण्डारको तालचा साँचो सुम्पिदिइन् तहाँपछि चन्द्रावती रानीले र रा लावण्यवती रानीले पनि हे माता तपाईँको तपस्याले हाम्रा स्वामी राजा भए हामी रानी भयौँ तपाईँ धन्य हुनुहुन्छ भने आफ्नी सासु गोमा महतारीका पामा परि सदाकाल श्री स्वस्थानी परमेश्वरीको भक्तिमा श्रद्धा गरी आनन्दले रहँदा भए हे अगस्त्य मुनि जो मनुष्य एकचित्त भए श्री स्वस्थानी परमेश्वरको व्रत गर्ला कथा सुन्ला अथवा उनको महात्म्य लेखीमा राख्ला त्यसका घरमा दरिद्र कहिल्यै हो आदि इत्यादि नवग्रह सधैँ प्रसन्न हुनन् अकाल मृत्यु होइन फेरि भूत प्रेत पिशाच डाकिनी साकिनी त्रिशोध आदि रोगको भय होइन चोर शत्रु अग्नि र वनजन्तुको भय होइन ब्रह्मत्यादि सम्पूर्ण पाप नष्ट भई यस लोकमा सुख सम्पत्ति पाइ परलोकमा कैलासवास होला भनी कुमारले अगस्तमुनिलाई बताउँदा भए इति श्री कुमार श्री कुमार श्रीस्कन्दपुराणे केखण्डे माघमहात्मेकुमारसम्वाईस्वस्था्रतकथान्द्रवती गोमा पूर्वकृतस्वस्तानी व्रतवृत्तान्तवर्णन न एकदोध्याय